नमस्कार तथा शुभ प्रभात बिहानी साथसँगै बिहानी प्रहरको कार्यक्रम शुभ बिहानीमा तपाईँ सम्पूर्णलाई स्वागत छ प्रविधि कक्षबाट मित्रहरू आवाजबाट कार्यक्रम प्रस्तोता म सूर्य ढकाल सुनिरहनु भएको छ प्रत्यक्ष रूपमा अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय र इन्टरनेट अनलाइनमा डब्ल्यु डब्लु लगन गरेर सुनिरहनु भएको छ कार्यक्रम शुभ बिहानीमा रहेर हामी चारवटा चरणहरू प्रस्तुत गर्दछौँ जसमध्ये कार्यक्रमको पहिलो चरणमा आजको पञ्चाङ्ग प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको दोस्रो चरणमा तपाईँकै ग्रह गोचर समेटिएका बाह्रवटा राशिफल प्रस्तुत गर्नेछौँ कार्यक्रमको तेस्रो चरणमा आज रेडियो अर्पण एक सय के कस्ता कार्यक्रमहरू प्रसारण हुन्छन् त सो जानकारी कार्यक्रमको रूपरेखा प्रस्तुत गर्नेछौँ भने कार्यक्रमको अन्तिम चरणमा रहेर हामी तपाईँका जन्मदिनका शुभकामना रूपी शब्दहरू सँगै बधाईका शब्दहरू पनि प्रस्तुत गर्दै आइरहेका छौँ so, त आउनुहोस् गाड़ी बड़ावर बढाउन चाहन्छु कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्कबाट आजमेती विक्रमसम्म दुई हजार सत्तरी साल वैशाख महिना अठार गति बुधबार दुई हजार तेह्र मई एक कृष्ण बक्सिप षष्ठी तिथि दिउँसो बाह्र बजे उपरान्त सप्तमी तिथि पूर्व साढा नक्षत्र बिहान आठ अडतिस बजे उपरान्त उत्तर साढा नक्षत्र परिसाध्य राति बाह्र सोह्र बजे उपरान्त शुभयोग भद्राकरण आनन्दादि योगमा श्रीवत्स योग, योग, श्री योग चन्द्रमा धनु राशिमा दिउँसो एक बजे उपरान्त मकर राशिमा लाभ बेला बिहान छ छपन्न बजेसम्म कार्यक्रमको पहिलो चरण आजको पञ्चाङ्ग प्रस्तुत गरिसके प्रवेश गर्न चाहन्छौ कार्यक्रमको दोस्रो चरण तपाईँका शिगी समय आईकारी कामकाज बात राो अनुभव होने देख पद प्रतिष्ठा रजिक काम बनने देखी तपाईँको लागि आजको दिन ठिकै रहेको छ सामाजिक कामबाट तपाईँको मन प्रसन्न रहने देखिएको छ विपरीतलिङ्गीबाट पनि राम्रो सहयोग मिल्ने देखिन्छ मिथुन राशि हुनेहरूका लागि आजको दिन एकदमै राम्रो रहेको छ सानातिना समस्या भने पाखा लाग्ने देखिन्छ आफूले गरेको कामको सन्तोष मिल्ने देखिएको छ कर्कट राशि हुनेहरूको लागि आजको दिन सामान्य रहेको छ सा। गरिरहेकै कामलाई पूर्णता दिनु एकदम राम्रो देखिन्छ तपाईँको कामबाट पनि राम्रै फाइदा हुने देखिएको छ परिश्रमको कदर गर्ने खालको बेला आएको छ धार्मिक कार्यप्रति संलग्न हुनुपर्ने देखिएको छ सेवा र सहयोग गर्न पाउँदा मन प्रसन्न रहनेछ उन्नतिको पथमा लम्किने बेला आएको देखिन्छ शुभ समाचार आउने खालको दिन रहेको छ उपहार पुरस्कार आदि आदान प्रदान हुने खालको दिन रहेको छ कन्या राशिको लागि अधुरा काम सम्पन्न हुने देखिन्छ पहिला आफ्नो काम हेरी मात्र अरू काममा सहभागिता दिनुहोला सोचेर अघि बढ्नु भए एकदम राम्रो हुने खालको दिन रहेको छ राश अरूको समस्या देखेर आफूलाई पनि जाँगर मरेर जाने देखिन्छ शान्ति संयमित र फलदायी तरिकाले बस्नुभयो भने फाइदा हुने देखिन्छ परिवारमा सन्तोष मिल्ने देखिएको छ आगमनको समय रहेको छ अतिथिको स्वागतमा समय बित्नेछ धनु राशिको लागि मकर राशि तपाईँको लागि फलदायी समय आएको छ नयाँ कामको लागि सुनौलो अवसर आएको छ सरकारी कामको माध्यमबाट धेरै प्रगति हुने देखिएको छ रचनात्मक कामतिर धेरै मन जाने देखिन्छ नराम्रो कामतिर पनि मन देखिन्न विभिन्न नयाँ नयाँ ठाउँको भ्रमण हुने योग रहेको छ र अन्त्यमा मीन राशि र रा अन्त्यमा मीन राशि मिन राशि हुनेहरूका लागि महिनाको अन्त्यतिर केही राम्रा काम गर्नुपर्ने देखिन्छ कामको दायित्व थपिने देखिएको छ भोलिको राम्रो कामको सङ्केत पाउनुहुनेछ यो त यो कार्यक्रमको दोस्रो चरण तपाईँकी ग्रह गोचर समेटिएका बाह्रवटा रासिफल प्रस्तुत गरिसके पछाडि अब भनी प्रवेश गर्न चाहन्छौ कार्यक्रमको तेस्रो चरण आज भिडियो अर्पण एक सय चार थुब्लो पाँच समय कार्यक्रमहरू प्रसारण हुन्छन् त सोको जानकारी अहिले हामी कार्यक्रम शुभ बिहानीमा रहिरहेका छौँ यस पछाडि तपाईँ ठिक आठ बजेसम्म नयाँ नेपाल सुन्न सक्नुहुनेछ आठ बजेदेखि आठ पाँचसम्म तपाईँ ट्राफिक खबर सुन्न सक्नुहुनेछ भने आठ पाँचदेखि नौ बजेसम्म कार्यक्रम अर्पण बहस सुन्न सक्नुहुनेछ सहकर्मी दुर्बख्नालको साथमा नौ बजेदेखि नौ पन्ध्रसम्म नेपाली समाचार सुन्न सक्नुहुनेछ भने नौ पन्ध्रदेखि दस बजेसम्म कार्यक्रम लोकझंकार सुन्न सक्नुहुनेछ स्वयं मेरो दस बजेदेखि दश पन्ध्रसम्म अर्पण समाचार दस पन्ध्रदेखि एघार बजेसम्म कार्यक्रम आधुनिक यात्रा सुन्न सक्नुहुनेछ साथी प्रतीक्षाको साथमा एघार बजेदेखि एघार दससम्म अर्पण खबर एघार दसदेखि मध्याह बाह्र बजेसम्म प्रोग्राम जस्ट फर एन्जोई जीदेखि बाह्र पन्ध्रसम्म नेपाल बाह्र पन्ध्रदेखि दिउँसो एक बजीसम्म नन इष्ट बलिउड सुन्न सक्नुहुनेछ एक बजीदेखि एक दससम्म अर्पण खबर एक दसदेखि दुई बजीसम्म अफलाइन चाइस सुन्न सक्नुहुनेछ भने दुई बजीदेखि दुई दशसम्म अर्पण समाचार दुई दशदेखि तीन बजीसम्म कार्यक्रम अर्पण समर्पण सुन्न सक्नुहुनेछ अनुप सुनसादी पशुले प्रायोजन गरेको साथी प्रतीक्षा बजे बजेदेखि तिन पन्ध्रसम्म नेपाल बाढी समाचार तिन पन्ध्रदेखि चार बजीसम्म तपाईँ विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ चार बजेदेखि चार दससम्म अर्पण खबर सुन्न सक्नुहुनेछ भने चार दसदेखि साँझ पाँच बजेसम्म कार्यक्रम कलिवुड काउन्टाउन सुन्न सक्नुहुनेछ उपकार डेन्टनले प्रायोजन गरेको साथी सागरको साथमा पाँच बजेदेखि पाँच पच्चिससम्म अर्पण बुलेटिन सुन्न सक्नुहुनेछ भने पाँच तिसदेखि छ बजेसम्म तपाईँ विभिन्न गीत सङ्गीतहरू सुन्न सक्नुहुनेछ छ सु। बजीदेखि छत्तिससम्म नेपाल भाँडी समाचार सुन्न सक्नुहुनेछ भने छत्तीसदेखि साँझ सात बजेसम्म अर्पण स्थानीय समाचार सुन्न सक्नुहुनेछ सात सु� बजेदेखि सात तिससम्म कार्यक्रम अर्पण शुभ सुन्न सक्नुहुनेछ सु, साथी प्रतीक्षाको साथमा सात तिसदेखि राति आठ बजीसम्म साझा खबर सुन्न सक्नुहुनेछ आठ बजीदेखि आठ तिससम्म नेपालवाणी समाचार आठ पैंचालिसदेखि नौ पन्ध्रसम्म बिबिसी नेपाली सेवा नौ पन्ध्रदेखि राति दस बजेसम्म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 र प्रवचनमाला लिएर उपस्थित हुनेछौँ भने पाँच तिसदेखि पाँच पचपन्नसम्म प्रभात बाणी सुन्न सक्नुहुनेछ छ बजीदेखि छत्तीससम्म साझा खबर सुन्न सक्नुहुनेछ भने छत्तीसदेखि सात बजीसम्म बाढी बहस सात बजेदेखि सात पन्ध्रसम्म अर्पण स्थानीय समाचार समा सुन्न सक्नुहुनेछ र पुनः तपाईँको हाम्रो भेट कार्यक्रम शुभ बिहानी भोलि बिहान सात पन्ध्रदेखि हुने नै छ र जानकारी गराउन चाहन्छु जति पनि समाचारमूलक प्रस्तुतिहरू प्रसारण हुँदै आइरहेका छन् सो सबैको प्रायोजन होटल स्टार ब्याङ्कले गरिरहेको छ कार्यक्रमको तेस्रो चरण कार्यक्रमको रूपरेखा प्रस्तुत गरिसके पछाडि अब भने प्रवेश गर्न चाहन्छु कार्यक्रमको चौथो अन्तिम चरण बधाई तथा शुभकामना तिमी तिमी यो माया रमा आऊ मीड़ो खुशी रईलो आऊ मी लेटू भि ढुकुकी अजम बड़ी मो मुटु भि ढुकुकी अजम्बारी माया गासु कार्यक्रमको चौथै अनिखे अन्तिम चरण बधाई तथा शुभकामनामा हामी प्रवेश गरिसकेका छौँ र आजको दिनमा हामीलाई जन्मदिनका शुभकामना रूपी शब्दहरू र पत्रहरू भने प्राप्त भइरहेका छैनन् र आज एउटा बधाई रूपी पत्र हामीलाई प्राप्त भएको छ रत्नगर रत्नगर दस स्थित जिरोनामा रहने सम्झना श्रेष्ठ जो हाम्रो रेडियो अर्पण एक सय चार तब्ल पाँचमा घासबाट पनि सहकर्मी साथी हुनुहुन्छ उहाँको आज रत्नगर दुई टाढे स्थित एसके श्रेष्ठसँग वैवाहिक वैवाहिक जीवनमा बाँधित हुनुहुन्छ आजको दिनमा घरपरिवार सम्पूर्ण लगायत रेडियो अर्पण एक सय पाँच मेघास परिवार र सम्पूर्ण हामी सहकर्मी साथीहरूको तर्फबाट धेरै धेरै बधाईका शुभकामनाहरू पनि दिन चाहन्छु आजको दिनमा वैवाहिक जीवनमा बाँच्दै आउन आउँछु बधाई छु र हरेक पाइलाहरूमा शुभकामना छ नयाँ जीवनका मोडहरूमा सजिलै सुनेको नयाँ बाटो पनि सफल बनोस् यस्तो लाग्छ कसैको मलाई सोध्ने कोसिस पनि नगरेका कुरा त्यसो त सबै पछाडिका दिनहरूलाई ज आउने दिनहरूलाई पनि सम्झेर अगाडि बढ्नु हाम्रो तर्फबाट पनि धेरै धेरै कामना रहन्छ छिट्टै सजाएर नयाँ संसारमा रमाउनु हृदयको आफ्नो राजालाई पनि सबै सधैँ माया गरिरहनु यही कामना सँगसँगै कार्यक्रमको चौथो यानिकै अन्तिम चरणबाट हामी छुट्टिनु पर्ने आउँछ फेरि पनि रेडियो अर्पण एक सय चार थुप्रो पाँचमा घास परिवारबाट साथी सम्झना श्रेष्ठलाई आज वैवाहिक जीवनमा बाँधिने क्रममा लाखौँ लाख बधाई र शुभकामना पनि सुन्नु प्रत्यक्ष प्रविधि कक्षबाट सघाउने मित्र रोइसनलाई पनि कार्यक्रम शुभ बिहानी व्यवसायीबाट कार्यक्रम प्रस्तुता म सूर्य